लक्षित गरी भाडामा खेती गर्न लगाइनेछ व्यवसायिक खेतीमा युवाहरूलाई आकर्षित गर्नका साथै अर्थतन्त्रमा कृषिको योगदान बढाउन दुध माछा मासु फलफुल तरकारी आदि वस्तुमा आत्मनिर्भर हुन भुच मूल्यका कृषि उपासको निर्यात बढाउन विभिन्न प्रकारको सहुलियत एवं अनुदानको व्यवस्था गरिनेछ कृषिमा महिलाको बढ्दो भूमिकालाई प्रभावकारी बनाउन महिला कृषक र मरम्मत सम्भाव कार्यलाई प्रशंसा दिनेछ शिरा बिँचाई योजनाका नहर प्रणाली एवं वर्कको काम सम्पन्न गर्नेछ विगतदेखि सञ्चालित प्रणालीलाई पूर्ण क्षमताका दिनेछा खोडा पोखरी तथा लिप्ट जस्ता प्रविधिमा आधारित सिँचाइ योजनाहरू कार्यान्वयन गर्नेछ सिँचाइको सुविधा उपलब्ध नभएका कृषि जोति भूमिमा भूमिमा लिफ्ट सानो तथा डिप ट्युबवेल निर्माण कार्यलाई धेरै परिवर्तन औदेश्य विकासका क्रम सहित घेरी बगरी डाइभर्सन योजनाको निर्माण कार्य वर्षदेखि सुरु गर्ने कालीगञ्जकी तिम र सुनकोशी डाइभर्सन योजनाहरूको प्राकृतिक कारण वत्येक वर्ष उत्तर प्रदेश का घटना लाईकरण तथा काम कार्यान्वयन करने पार कार्वान्वयन ल्याइनेछ वित व्यवस्थापन सम्बन्धी रणनीतिको प्रभावकारी कार्वा गर्ने वितरण व्यवस्थापनमा तको जी उप गर्ने नीति लिनेछ भूल व्यवस्थापनलाई आधुनिकरण गर्दै नव प्रविधिको प्रयोगबाट नाक रक्षाकन काजमा शुद्धता वृद्धि गर्नेछ स्थापन गर्ने गरी भूमि सुधार कार्यक्रम सञ्चालन गर्ने छुमिम्बा अव्यवस्थित बसोबास सीहरूको समस्यालाई लगानी निम्ति र सोमोन विदेशी लगानी तथा प्रविधि हस्तान्तरण संशोधन गर्नेछा उद्योगहरूको वस्तुहरूको उत्पादनमा सुधार प्रयोगशाला र पेसन र प्रमाणीकरण किसान प्रमाणीकरण किसान र उत्पादकलाई आवश्यक सहयोग पुऱ्याइनेछ सञ्चालन व्यवस्थापनमा व्यवस्थापनका लागि आवश्यक नीतिगत व्यवस्था मिलाइनेछ आवश्यक कानुनी नीतिगत र खरिद प्रक्रिया सुधार गरी निरमती सेवा पढ़ारी सतर पढ़ाई में कार्यरत राज सेवक तथा विद्यार्थी को प्रयोग करने कपड़ा का लगी राष्ट्रीय उद्योग लोत्साहन करने उद्योगी उद्योग स्थापना लाई व्यापार घाटा न्यूनीकरण करने दुर्गम र हिमाली जिल्लाहरूमा दिँदै आएको खाद्यान्न ढुवानी अनुदान समय अनुकूल बनाइनेछ र स्थानीय कृषि पदको प्रवर्तन गर्दाखेरि विशेष कार्यक्रम ल्याइनेछ वर्तमान सरकारले प्राथमिकताका साथ विद्युत विकासमा जोड दिनेछ यसका लागि उद्ध नेपाल अभियानका साथ अगाडि बढ्नेछ विद्यमान विद्युत केन्द्रहरू पूर्ण क्षमतामा सञ्चालन गरी ऊर्जाको तत्कालीन आवश्यकता पूरा गर्नेछ योजनालाई तीव्रताका साथ निर्माण गर्न सरकारले सम्पूर्ण गर्नेछ विद्युत व्यापारका लागि सुन मुलुकसँग सम्झौता अगाडि बढाइनेछ सजका वैकल्पिक ऊर्जाका सम्भावनाहरूको पहिचान तथा निर्माणलाई विशेष जोड दिनेछ पुस्तापूर्ति र मागमा आउने अनुसार जहाँलाई ध्यानमा राखी भोडी गण्डकी नरसिंहार उत्तर गङ्गा मन्दिर दर्ता जलाशय विशेष तयार गरी भुरी गण्डकीको निर्माण प्रारम्भ गर्नेछालीले परियोजना माथिल्लो खेती परियोजना र माथिल्लो प्रोत्साहन गर्ने कार्य अन्त प्रसारण लाइन का अगाडि वर्षमा फर्फ गर्नेछ साथै प्रकारलाई दिनेछ नयाँ विद्युत चाहिँ विद्युत उल्लङ्घन कार्यजा आयोग क्षेत्रलाई सय गरी यसलाई जल स्रोत आयोग गराइनेछ नेपाल प्राधिकरणको उत्पादन प्रसारण सम्बन्धी कामलाई तिन वर्षमा नेपालका हरेक घरलाई पूर्ण बनाइनेछ वातावरण तथा नेता धरीमा परिवर्तन गर्नेछ जलवायु निर्वाचनबाट बढ्ने असरलाई न्यूनीकरण गर्नेछ तथाबाट हुने क्षतिलाई राष्ट्रिय सडक सञ्जालमार्ग निर्माण कार्यलाई प्राथमताका साथ ताका साथ राखी परिवारको सम्भाव कार्य निर्माणकर्ताले नै मरम्मत सम्भार गर्ने सडक निर्वादको फेच लगा शुरू गर्नेछु क्षेत्र सडक विकास कार्यक्रमलाई उच्च प्रचक आकस् तथा सम्बन्धी कार्य छन् सहमतिबाट प्रशासनलाई स्वच्छ पारदर्शी बनाउने सवारी दार्ता प्रकार र सवारी चालक अनुमति पत्रलाई स्मार्ट कार्डमा रूपान्तरण गर्नेछ सुधार राख्ने व्यवस्था बन्द गर्ने कानुन व्यवस्था गर्नेछ यातायात क्षेत्रको छ सवारी नेपाली जनतालाई अठार खाने पानी तथा गरी कालो गर्नुपर्ने खाने पानी महिनाहरूलाई द्रुत गतिमा निर्माण गर्नेछ काठमाडौँ सत्यताको भौतिक विकास र व्यवस्थापनको तत्कालीन र दीर्घकालीन योजना प्रति नगरी कृषि सत्यता विकास कार्यक्रम लागू गर्नेछ काठमाडौँको आधार काठमाडौँ उप नदीको सुन्दरी जलदेखि सुन्दरी घाटसको क्षेत्रमा छ विष्णु नदी रुद्रदी हलो नदीका प्रमुख सहायक नदीहरूमा खास अगाडि बढेको छ पहाडी लोकमार्गमा पर्नेहरूमा नमुना विकास कार्यक्रमलाई निरन्तरता दिनेछ पूर्वाधार विकास पहुँचका लागि दुवै किनारामा चिना अध्ययन गर्नेछ काठमाडौँ नगरपाल नेपाली शैलीको आधु सरकारी कम्प्लेक्स निर्माण पछि अगाडि बढाइनेछ चार चुना सदरमुकाम एकै ठाउँबाट धेरै दिने अवधारणा रूपको उपयोगले सरकारी धवन निर्माण काङ्ग्रेस बढाइनेछ यसलाई सन्य जिल्लाहरूमा पनि क्रम सविस्तार गर्नेछ पानी स्वागत है आज हतार पंद्रह रही दिन को अवसर में रहना हम दिन भर जो तोड़ा हर पर सबका सदैं का, का रेडियो अर्पण एक सौ चार ठोलो प्राथमिका जो ध्वनिक तरंग में हमी आवाजिं रामी इस कार्यक्रम का शुरुआत कराखी खैर छट आज इस कार्यक्रम को छालनी त्यसपछि तपाईँले वीरेन्द्रनगरबाट प्रशिक्षण चरण सुन्नुभयो र अहिले हामी हरियाली कृषक सङ्घ पिटुवात पारिजा टोलले आयोजना गरेको एउटा औपचारिक कार्यक्रममा यति बेला जोडिन लागेका छौँ कार्यक्रम केही बेरमा सुरुवात हुँदैछ यहाँ रोपाइ गर्ने कार्यक्रम खेतका गराहरू रोप्नका लागि एकदम तयार भएर छिक्क पारिएको छ र धेरै किसान दाजुभाइहरूको त्यहाँनिर हामीले साथमा अन्य विभिन्न बाटा आउनु आउनुभएका पदाधिकारीहरू पनि हामी देख्न पाएका छौँ सबै स्थानीय पत्रकारहरूको लागि राम्रोसँग चलेको छ आज असार पन्ध्र एउटा उखानै छ मानव रूपमा बिल दिनको जुन सुरुवात गर्ने दिन आज हो असार पन्ध्र असारको पन्ध्रबाट एउटा खेतीपातीको काम सुरु भएको छ आजबाट यद्यपि धेरै ठाउँमा केही दिन अगाडिबाट पनि रुपाईको क्रम भन्ने सुरु भइसकेको छ रोपाइँको चहल पहल भन्ने सुरुवात केको छ र सोही क्रममा आज एउटा विशेष र यो विशेष दिनमा विशेष कुराकानी हामीले यस कार्यक्रम मार्फत तपाईँलाई जोड्न लागिरहेका छौँ राष्ट्रिय धनमाले हामीले यस कार्यक्रमलाई आयोजना गरिरहेका छौँ यहाँ सहकर्मी साथीहरूको धेरै सहयोग मिलिरहेको छ साथ मिलिरहेको छ प्रविधि गक्षबाट सहयोग गरिरहनु भएको छ त्यस्तै योगल प्र प्राविधिक रूप में सहयोग सरिजन नेहकर्मी साथी राजन दीपेंद्र सुजा सुशील जिससे दिवस लगायत अन्य साथी यहाँ जुटे हम यह क्रम में रो क्रम में हमी धान रोपने कारघाटन कई बे में हरियाली कृषक समूह पिथुआ पारिजात टोल आयोजना इस कार्यक्रम में हमी यहाँ को प्रत्यक्ष रूप हप्ता साढेसम्म लागिरहेका छौँ र सहकर्मी साथीहरू पनि तयार हुनुहुन्छ र यति बेला मेरो छेउमा एकजना बुवा हुनुहुन्छ उहाँसँग कुराकानी गरेर यस ठाउँको कुराकानीलाई म अगाडि बढाउन चाहन्छु उहाँलाई स्वागत छ रेडियो अर्पणमा तपाईँको घर चाहिँ यही हो अनि यस कार्यक्रममा आउनु भएको छ होइन यो खास कस्तो कार्यक्रम हो हामीलाई जानकारी दिनुहोस् न असारे पन्ध्रमा परम्परा अनुसार हामीले यो मान्ने परम्परा मान्ने रमाइलो गर्ने र हजुरहरूलाई आवा खोलाएर यो रमाइलो गर मानेर हाम्रो हरियाली समूहबाट यो गरेर मानेर हामी भनौँ न यहाँ फेरि किसानहरूको पनि हामीले सहभागिता देखेका छौँ तपाईँको यो हरियाली कृषक समूहहरूले अन्य के के कामहरू गरिरहेछ कसरी अगाडि बढिरहेको छ तपाईँ यो सङ्घमा यो समूहमा आबद्ध हुनुहुन्छ कि हुनुहुन्न कृषक माने त्यो हामीहरूले यो के भन्छ तरकारी लगाउँछौँ अरे <laughs> आज यो असार पन्ध्रको कार्यक्रमको योजना बनाएर अगाडि बढिरहनु भएको छ होइन यस कार्यक्रममा चाहिँ विशेष त आज चाहिँ यहाँ यो धान रोप्ने अलावा अन्य के कार्यक्रमहरू आज नै यस्तै कार्यक्रमहरू यस्तै हुन्छ कुराकानीको लागि तपाईँलाई धन्यवाद हजुर एकजना उहाँसँग हामीले कुराकानी गऱ्यौँ यो क्रममा मसँग एकजना हुनुहुन्छ उहाँको परिचय हजुर म टङ्क खनाल यहाँको स्थानीयवासीमा हुँ यो समूहमा सिलपाई हुनुहुन्छ कि हजुर म यो हरियाली कृषक समूहको म अध्यक्ष हो स्थापना संस्थालाई चलाउने दायित्व मैले बन्द गरिरहनु यो हरियाली कृषक समूहले क्रम आइपुग्दाखेरि के कस्ता कामहरू गरिरहेको हजुर यो हरियाली कृषक समूह यहाँको किसानको आवश्यकतालाई मध्यनजर गरेर स्थापना गरिएको हो जिल्ला विकास कृषि विकास जिल्ला हामीले बोरिङ सञ्चालन गऱ्यौँ र यो साल मात्रै कृषि विकास कार्यालयले हामीलाई साना सिँचाइ अन्तर्गत दिएको पचास हजार रुपियाँको अनुदानमा हामीले पाइप विस्तार गरेर किसानको मुहान वानमा पानीको पाइपबाट सिँचाइ गर्ने व्यवस्था गऱ्यौँ र हामीले व्यावसायिक रूपले तरबारी र खाद्यान्न बालीलाई चाहिँ मुख्य हाम्रो टार्गेट अहिले चाहिँ वरिपरि पनि अब केही मकैका बो बोथहरू केराका बोथहरू देखि बिचमा चाहिँ रोपाई गर्न सलफल गर्नुभएको छ होइन यो स्थलमा अहिले र यहाँ विशेष गरेर यस ठाउँमा राम्रो उत्पादन हुने बाली चाहिँ के हो त सुक्वाको पनि सुखाग्रस्त क्षेत्रमध्ये सबैभन्दा सुक्खाग्रस्त विचार पर्छ यो त्यही आवश्यकतालाई मध्यनजर गरेर हामीले डिबोरिङको आवश्यकता देखेर बनाएको हो र हाम्रो यो व्यावसायिक तरकारी र खाद्यान्न बाली अन्तर्गत अहिले किसान साथीहरूले घिउ सिमी घिरौला परेला तरकारी खेती गर्नुभयो र बर्खामा तरकारीलाई सुरक्षा दिन सकिँदैन र यो धान बाली नै गर्नुपर्छ पानी जम्छ हाम्रो माटो चिन्च्याइलो छ त्यो भएकोले धान खेती चाहिँ हाम्रो एकबारी धान अति आवश्यक रह्यो धानको अलावा त्यसपछि हामी सिजनल तरकारी खेती गर्ने हाम्रो मुख्य टार्गेट हो र हरेक वर्ष हामीले यो धान दिवस मनाउने आएका छौँ उनासत्तरी सत्तरी एकात्तरी लगातार तिन वर्ष हुन्छ र हाम्रो आफ्नो साधारण स्रोतले भ्याएसम्म मिडियाका कार्यहरूले सहयोग गरिदिनु भएको छ म अब पनि कान्तिपुर पत्रिकामा डेलीभरि काम गर्छु र त्यसो हुँदाखेरि हामीलाई यो सबै बिरबाडुदाईसँग मेरो अत्यन्तै निकटको सम्बन्ध भएकोले लगाइदाय तपाईँले यो व्यवस्था मिलाइदिनुहोस् भन्ने गाई अलिकति सहयोग गरिदिनु भएको हामी आभारी जाउँछौँ यो कार्यक्रममा धेरै किसानहरूको पनि उत्साह सहभागिता हामीले यहाँ देख्न सकिरहेका छौँ होइन आफ्नो व्यस्तताका बाबुजनाहरूको यो उपस्थिति रहेको छ र यस्ता कार्यक्रमहरू आयोजना गरिरहँदाखेरि यस्ता कार्यक्रमको प्रभावकारिता कस्तो हुन्छ जस्तो लाग्यो त्यो हामी हामी घर गाउँको अनि टक्क हाम्रो आवाज हाम्रो एउटा भिजुअल पिक्चर त्यहाँ देख्न पाउँदा पनि हामीलाई अलिकति गर्व लाग्छ अनि त्यसपछि के छ भन्दा हामी एउटा जागरुक हुने माध्यम विकसित हुने हाम्रो पिठुवा गाविस रत्नगरमा सहभागी हुँदैछ भन्ने पनि भइरहेको छ यो एउटा समाज विकासको चेतनाको जागरणको सानो एउटा खुड्किलो हो भन्ने लाग्छ मलाई र रेडियो अर्पण त्यो सिनर्जी कालिकाका साथीहरू आउनुभएको छ सा। उहाँहरू सबैलाई हामी मुक्त कण्ठाले प्रशंसा गर्छौँ हार्दिक स्वागत अभिवादन गर्छौँ हाम्रो क्षेत्रबाट गर्न पर्ने सहयोगको लागि हामी सदैव तयार छौँ जस्तो अब यो हरियाली कृषक समूहले कृषि क्षेत्रमा अझ विकास गर्नको लागि कृषिमा क्रान्ति ल्याउनको लागि भनौँ न के कस्ता योजना बनाउनु भएको छ भोलिका दिनका लागि यो कृषिलाई व्यापक रूपले परिवर्तन गर्नको लागि राष्ट्रिय नीति नै आवश्यक पर्छ र हामीले सामान्यतः कृषि सेवा केन्द्रबाट पाउने तालिमले मात्रै पर्याप्त भएको छैन विशेष प्रकारको तालिम यहाँको जल माटो र हावापानी सुहाउँदो किसानको आयस्रोतले भ्याउँदो त्यो सबै किसिमलाई मध्यनजर गरेर निकाय जुन निकाय छ जिल्ला कृषि विकास कार्यालय नेपाल सरकार जिल्ला विकास समिति सबैले हामीले होस्टे गरे खण्डमा होस्टे गर्दै सहयोग गर्दै जानुभयो भने हामी पाँच सात गर्छ दस चाहिँ नि सामान्य चार पाँचजनाको परिवारलाई आरामसँग स्वास्थ्य शिक्षा र खाद्यान्नको क्षेत्रमा परिपूर्ति बनाउन सक्ने हाम्रो स्वागत छ हुन्छ आफ्नो अमूल्य विचार समय दिनुभयो त्यसको लागि तपाईँलाई धेरै धेरै यहाँहरूलाई पनि धेरै धन्यवाद तपाईँहरू हाम्रो ठाउँमा आइदिनु भयो हाम्रो दुःख सुखमा सहभागी भइदिनु भयो फेरि फेरि पनि आइदिनु होला हामीले आमन्त्रण गरेको खण्डमा हामीले आमन्त्रण गर्न पाउँदाखेरि तपाईँहरूको यो रेडियोको सफलताको कामना तपाईँहरूको यो पसिना बगाउनेर आउनुभएको छ त्यो दुःख मिहिनेत एउटा राम्रो प्रतिफलमा पुगोस् यहाँको सुस्वास्थ्य दीर्घायु संस्थाको उत्तर उत्तर प्रगतिको लागि हामी यो हरियाली कृषक समूह शुभ पाँचबाट चाहिँ अत्यन्तै अत्यन्तै ते आभार प्रकट गर्छौँ धन्यवाद सर हुन्छ धन्यवाद सर यति बेला हामीले कुराकानी गऱ्यौँ हरियाली कृषक समूहका अध्यक्षज्यूसँग र उहाँसँग रहेर समग्र यो हरियाली कृषक समूहले यहाँभन्दा अगाडिका दिनमा सञ्चालन गरेका कामहरू साथमा अब अगाडि बढाउने कामहरूका योजनाका विषयमा पनि हामीले कुराकानी गऱ्यौँ र यो कुराकानीको क्रम अगाडि बढाइरहँदाखेरि फेरि पनि थप धेरै किसान दाजुभाइ हुनुहुन्छ उहाँहरूसँग हामी कुराकानी गर्ने जबर गरिरहेका छौँ र हाम्रा सहकर्मी साथीहरू सँगै रहेर यस कार्यक्रमलाई अगाडि पनि हामीले बढाइरहेका छौँ र बाँकी कृषक मित्रहरूसँगको कुराकानीको लागि सहकर्मी साथी सुजालाई म यति लागिरहेको छु अबको क्रममा भने सुझाबाट बाँकी प्रस्ताव यहाँ चाहिँ एकदम ठुलो माहौल छ यहाँ सबैजना मिलेर दही चिउरा खाने किरा खाँदै हुनुहुन्छ एकदमै रमाइलो माहौल छ श्रोता तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एकछि थुप्लो पास भम्मेकाहरूले आयोजना गरेको छ यस असार पन्ध्रको अवसरलाई जोड दिएर हामी यहाँ धान दिवसको अवसरमा आएर केही किसान दाजुभाइसँग रमाइलो गर्ने जम्मर्थ गइरहेका छौँ र मेरो एकजना बुवा हुनुहुन्छ मसँग म उहाँ सजिसु बुवाहरूलाई गुवा गर्छ रेडियो अर्पण हजुर मलाई यो धान दिवसको विषयमा सोध्न लाग्नुभयो होइन यो धान दिवस मलाई धेरै रमाइलो लाग्छ अनि म खेतीमा रमाउने मान्छे हो र मलाई यो खेतीपाती यताउति भनेको मलाई धेरै राम्रो लाग्छ अनि त्यसै गरेर म धेरै रमाउँछु अनि यो कार्यक्रम पनि मैले यो धान दिवसमा साह्रै रमाइलो लाएर अनि बहिनीहरूलाई हामी दुःख पनि थियौँ अब एउटा के छ भने यो रमाइलोको चाहिँ एउटा कार्यक्रम पनि हो अनि खेतीपाती लगाउने बेला हाम्रो यो सिजन पनि छ यो सिजनमा हामी एकदम भिडिएर हामी काम गर्छौँ है हामीलाई रमाइलो पनि लाग्छ हामीले यो एक दिन काम गरेर तिन सय पैँसठी दिन खानेको हाम्रो एउटा गुजारा पनि हुन्छ यसै गरेर हामी किसानहरूलाई धेरै रमाइलो लाग्छ धेरै आनन्द छ अनि बुवाले धान रोप्नु भयो त धान रोप्नु अब मेलो बनाइए भोलि रोपिन्छ हजुर अनि अब यो किसान दाजुभाइहरू मिलेर कतिको भाउसी काम गर्नुभयो हामी अब काम गर्दै पनि छौँ अब गर्ने पनि छौँ अब हाम्रो अनि रैचु खानुभयो आज असर पन्ध्र होइन यहाँ मेरो अगाडि मैले एकजना मैले एकजना कुरा गरेँ मेरो अगाडि एकजना मैले दिदी लेखिरहेकी छु म दिउर कुरा गर्न गइरहेकी छु दिदी हजुरलाई रेडियो अर्पणमा स्वागत छ स्वागत धन्यवाद अनि हजुर यहाँ यस कार्यक्रममा का आउनु भएको छ कस्तो लागिरहेको छ मलाई एकदम रमाइलो लाग्यो अनि धान रोप्न आउनुभयो कि केही आफ्नो खेतीपाती भएर आउनुभयो कि कस्तो किन आउनुभयो म खेतीपातीको लागि नि आएको र यहाँ रोप्न पनि आएको र अतिहरूलाई स्ट्रगल गर्न पनि आएको अनि खेती रोप्नुभयो त दिदी रोपेको छैन अब रोप्नु हुन्छ रेडी अर्बन एकछि चार थुप्रो पाँच खासै कार्यक्रममा आयोजना गरिरहेको छ हजुरहरूको घर हामी रेडी अर्बन आइरहेको छौँ कस्तो लागिरहेको छ मलाई एकदम रमाइलो लाग्यो हजुरहरू आएकोहरू हुन्छ कहाँ दिदी हजुर धन्यवाद हजुर म एकजना दिप साँचाकानी गर्दै थिएँ र मेरो अगाडि एकजना थिएँ अर्को दिदी पनि हुनुहुन्छ म उहाँ अर्को दिप साँचाकान गइरहेको छु दिदी हजुरलाई रेडी अर्पणमा स्वागत छ स्वागत छ अनि आज असार पन्ध्र दही चिरा खानुभयो खानै छ अब अरूलाई बानी अनि बल्ल पछि आउनु अनि धान रोप्नुभयो धान अब रोपिन्छ अनि अब यो माना रोपेर मुरी उब्जाउने भन्ने चलन छ होइन अब दिदीको कतिको जमर्का छ त अब कस्तो बाली उब्जाउने भन्नेमा माना रोपेर कुन्टेल कुन्टेल उब्जाउने राम्रो गरिँदा हस् दिदी हजुर धन्यवाद सर हस् दिदीलाई धेरै धेरै धन्यवाद सर र अब भने मैले सहकर्मी साथी सुशीललाई यो माइक्रोफोन हस्तान्तरण गर्ने बेला आएको छ त्यसैले अब एकैछिन सुशीलबाट हामी रेकी अर्पण एक सय यो विशेष प्रशस्ती धान कार्यक्रममा रहेर रह, तपाईँकै घर आएर तपाईँकै खेत खेतमा आएर धान रोपिरहेको बेलामा हामीले प्रशस्त प्रसारणमा रहिरहेका छौँ यो क्रममा रहिरहेका छौँ र अहिले हामी पिठुवामा रहेका छौँ यहाँनिर रहे मैले देख्न सक्छु वरिपरि थुरै थुप्रैजना हुनुहुन्छ रोपाइ गर्ने क्रम पनि चलिरहेको छ दही चिउरा खाने कार्यक्रम पनि चलिरहेको छ र यहाँनिर मैले धेरै साथीहरूलाई देखिरहेको छु यहाँनिर मैले मेरो अगाडि एकजना दिदी हुनुहुन्छ दिदीलाई स्वागत गर्न चाहन्छु रेडियो धन्यवाद हजुरको शुभनाम मेरो शुभनाम राम्रो दिदीले धान रोप्नुभयो हजुर अनि अहिले कसरी मनाइरहनु भएको थियो यो आज असार पन्ध्र एउटा नेपालीको एउटा चाड पनि मानिने गर्छ यो एउटा हामीले आज एउटा गाँधमा धान रोपेर हामीले त्यसलाई कमाइदिन भेटाउँछौँ कस्तो अनुभव भइरहेको छ तपाईँले आजको यो दिनमा आजको दिनमा एकदम रमाइलो दिन हो यो हाम्रो चाडमा ठुलो चाड हो चाड पनि हो यो के अरे पन्ध्र असारको दिनमा सब दुनियाँ रमाइलोको अहिले कति वर्षको हुनुभयो भयो अब के अरे पचास त्यसो त अहिले पहिले पहिले पहिलेको जमानामा र अहिलेको यो जुन समयमा यो चाहिँ कसरी परिवर्तन हुँदै आइरहेको छ पहिला तपाईँले कसरी मनाउनुहुन्थ्यो तपाईँले चाहिँ के देख्न पाउनुहुन्थ्यो देखिरहनु भएको थियो पहिला त साधारण हुन्थ्यो अहिले त सबै के अरे तर यो ध्यान दिवसको अवसरमा महिला दिदीबहिनीहरूले एउटा खेतमा रोपाई गरिरहँदा एउटा प्रचलन पनि हाम्रो नेपाली समाजमा रहिरहेको छ र त्यो प्रचलन चाहिँ अहिले बिस्तारै किसिमले हराउँदै गएको छ यसमा तपाईँ के भन्नुहुन्छ अगाडि बढ्न चाहन्छु तपाईँले यस हस्ताको श्रेणी सुनाइदिनु पुग्नुहुन्छ दिदी दिदीसँग हामी कुराकानी गरेका छौँ उहाँले हामीलाई गिफ्ट सुनाउने तस्करमा हुनुहुन्छ धन्यवाद दिदी हामीले एउटा जुन अहिले नेपाली समाजबाट बिस्तारै बिस्तारै लोक हुँदै क्रम क्रममा रहेको छ यस्तो अचारे गीत तपाईँले हामीलाई सुनाइदिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र हामी यो प्रत्यक्ष प्रचारणकै क्रममा रहिरहेका छौँ मैले यहाँनिर साथी दिवसलाई माइक्रोफोन हस्तान्तरण गर्न चाहन्छु र बाँकी समय दिवस नमस्कार तपाईँलाई धेरै धेरै स्वागत छ कार्यक्रम अचार विदेशमा हामी आज कस्ती पातमा निकै रमाइलो हामी अन्य दिदी बहिनीहरूसँग पनि कुराकानी गरिराखेका छौँ तपाईँले के कसरी मनाइरहनु भएको छ भनेर पनि जानकारी दिइराखेका छौँ रेडियो अर्ड एक सय चार ठुलो पाँच दिन मेगा सँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्फ डट रहेर पनि कार्यक्रम असार विश्लेषणलाई सुनिराख्छु मसँग भर्खरै एउटा दिदी हुनुहुन्छ म उहाँसँग कुराकानी गर्न चाहन्छु स्वागत दिदी तपाईँलाई असार विशेषमा धन्यवाद हजुर प्रम हजुर मेरो नाम हो देवकी खनाल हो म त्यो सपालमा अनि सरमा बस्छु पहिला यहाँ एकदम असुविधा थियो बाजु अहिले हामीले एउटा बोर्ड पाएको छौँ र दुःख गरेर राखेका छौँ त्योबाट चाहिँ हामीलाई निकै राम्रो भएको अनि अहिले हामीले यो धान दिवस मनाउने कार्यक्रम गर्न लाग्यो तिन वर्ष भयो अनि यो धान दिवस मनाउँदा चाहिँ तपाईँले कति सालदेखिबाट कति सालदेखिबाट यो धान दिवस मनाउँछ भनेर उचाइ कति सालकोबाट हुनुहुन्छ हजुर हामीले बोरिङ हामी सक्यौँ त्यही छ अहिले तिन वर्ष भयो बाबु धान दिवस वर्षमा लागेको छ तोहोर चाहिँ त्यस्तै भयो यो मोटर बिग्रिया कारणले सकिएन तपाईँहरूले धान दिवस मनाउँदाखेरि चाहिँ वर्ष पछि घट्दै गएको छ कि धानहरू अलिकति उत्पादन झन् बढ्दै गएको राम्रो भए बाबु अलि बेलामा रोप्न सकिए पहिला भन्दा त निकै परिवर्तन भए राम्रो भए अनि तरकारी खेतीहरू अब तरकारीहरू नि लगाइयो अनि निकै नै हामीलाई धेरै जग्गाले पनि अलिक भयो राम्रो भए अनि यो धान दिवसमा हुनुहुन्छ अनि रेडी गर्छौँ एक सय चार धुलो पाँचको मेघा सुनेर बस्नुहुन्छ सम्पूर्ण कृषक माहानु भएकोलाई चाहिँ तपाईँ के भन्न चाहन्छु उहाँहरूलाई अब धेरै धेरै धन्यवाद दिन चाहन्छु एकदम उहाँहरूले पनि आएर रमाइलो गरिदिनु भएको चघ रमाइलोको लागि हौसला दिनुभएको धन्यवाद दिदी तपाईँलाई प्रोटिस भयो भने समय दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद दिनु चाहन्छु हामीसँग हुनुहुन्थ्यो पिछा पाँच किलोको दिदी हामीले रमाइलो कुराकानी गऱ्यौँ उहाँलाई रेडियो अर्फ एक सय चार तपाईँ पाँच मेगासँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अफ एन्टी लगन गरेर रहेर पनि तपाईँले कार्यक्रम अचार विशेषलाई सुनिराख्नु भएको छ मसँग फेरि पनि अर्को दिदी म उहाँलाई कार्यक्रममा स्वागत गर्न स्वागत छ दिदी कार्यक्रम अचार विशेषमा तपाईँको शुभनाम गीता अरियाल हुनुहुन्छ अनि तपाईँको यो अचार विशेष चाहिँ कति वर्षदेखि मनाउँदै हुनुहुन्छ तपाईँ चार दस वर्ष भयो चार दस वर्षको अन्तरालमा आजको अचार विशेषलाई चाहिँ तपाईँलाई कतिको उत्साहजनक भइरहेको छ यो अचार विशेष पृथ्व पाँचमा पहिला पनि यसरी नै मनाइ मनाइदिनु थियो कि आज मात्रै यो वर्ष मात्रै यसरी मनाउन खोजिथ्यो अनि तपाईँ अब वर्षमा हुनुहुन्छ रेडी अर्पणमा अनि अचार यो कृषकहरूलाई चाहिँ तपाईँ कसरी अचार विशेष मनाउनुहुन्छ कसरी के भन्न चाहनुहुन्छ कार्यक्रममा आइदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद र कार्यक्रममा भन्नुहुन्छ हामीसँग एउटा दिदी फर्स्टमा रमाइलो कुराकानी गर्यो अब भने म माइक हस्तरण गर्न चाहन्छु कार्यक्रम सञ्चालक राजन तेल गुरुङलाई धन्यवाद दिवसजी आज एघारौँ राष्ट्रिय धान दिवस त्यसो त हामी यति बेला पिठुवा पाँच हरियाली कृषक समूह असार पन्ध्र विशेष कार्यक्रममा पनि चुकिरहेका छौँ रेडियो अर्पण असार विशेष कार्यक्रम अन्तर्गत रहेर यहाँनिर मैले देखिरहेको छु यहाँ तिनवटा बारीमा दुईवटा बारी चाहिँ तयारी अवस्थामा रहेको छ तर रोपाइ सुरु भइसकेको छैन बोरिङबाट पानी लगाइरहनु भएको छ र यो बारी बनाउने क्रममा हुनुहुन्छ रोपाईँको लगभग लगभग तयारी अवस्थामा देखिन्छ दुईवटा बारी चाहिँ तयारी भइसकेको छ भने यहाँ बोरिङबाट पानी निरन्तर रूपमा बगिरहेको छ र एउटा मुहानको गरा जहाँ चाहिँ हामीले बिउ पनि देखि देख्न सक्छौँ आधी बिउ काटिएको अवस्था छ आधी काट्न बाँकी छ र यहाँनिर धेरै दिदीबहिनीहरू पनि हुनुहुन्छ सायद रोपारहरू हुनुहुन्छ होला एकजना दिदी मसँग पुरा गर्नको लागि अगाडि पनि आइसक्नु गर्दछौँ उहाँलाई स्वागत गर्छु स्वागत छ दिदी तपाईँलाई तपाईँको धन्यवाद तपाईँको नाम मेरो नाम यो यो पार पार पार पार पार पार ता अनि यहाँहरू दुईवटा मात्रै बारी खेती तयारी अवस्थामा देखिन्छ किन ढिलो हुन सकेको हजुर यो बोरिङबाट हामीले पानी लगायौँ त भोल्टेजको कमी भएको कारण यो अहिले यो बरफेको अब योभन्दा अगाडिका वर्षहरूमा पनि यो क्षेत्रमा योभन्दा अगाडि तपाईँहरू त्यो बोरिङ आउनुभन्दा अगाडि पनि धान खेती नै हुने गर्थ्यो मोटा धान लगाइन्छ अहिले चाहिँ तपाईँहरूले चाय अनुरूपका धानहरू लगाउन सक्नुहुन्छ सावित्री काट्नु र चुट्नको लागि चाहिँ गाह्रो मेसिनले गर्दा सजिलो पनि भएको छ र सँगसँगै पहिला पहिला रोप्ने तरिका र अहिले रोप्ने तरिकाहरूमा तपाईँले फरक पहिला पहिला गोरु राँगा लगाउने चलन थियो भने आज ट्र्याक्टरले चाँडै पनि खेत बन्द आज अचार खाइसकेका छौँ हामी पनि खाइसकेका छौँ तपाईँहरूले भएपछि एउटा सिजन भइसकेको छ रोपाइ अब केही बेरमा नै सुरु हुन्छ र एउटा अचारै भाग गाइदिन्छ भनेर भन्यो भने तपाईँले गाउन सक्नुहुन्छ लगाई बनै कुलो लगाई पानी आएर रोउँदा आएर रोउँदा बनै कुलो लगाई पानी आएर रोउँदा मेरो कमी पटुति रातो बितेर चलेकी धनि नसोला बारीले होला गोष्टिसरेकी किसानको रहर भन्ने कवितालाई उहाँले असारै भाका बात भएको छ निकै नै रमाइलो वातावरण सिर्जना भएको तिर हरियाली कृषक समूहहरूले असार पन्ध्र दिवसमा मनाइरहेको छ भने यहाँनिर औपचारिक कार्यक्रम पनि भइरहेको छ यता दिदीबहिनीहरू दही चिउरा बाँडेर आफैले पनि खाएर यतिखेर भ्याइसकेको अवस्था पनि रहेको छ भने हामीले भर्खरै दिदीहरूको मुखबाट असारै गीत पनि सुन्यौँ अब केही बेरपछि नै रुपाई सुरु हुन्छ होला चा चाहे दुईवटा खेत बनिसकेको एउटा बनाउन बाँकी रहेको छ तपाईँ यति बेला रेडियो अर्पण एक सय चारको पाँच मेगाहरू सँगसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु प्रस्तुत गरिरहेको कार्यक्रम अर्पण असार पन्ध्र विशेष कार्यक्रम सुन्दै हुनुहुन्छ यति बेला हामी तिथुवा पाँचमा छौँ हरियाली कृषक समूहको माझमा रहेर कार्यक्रम सञ्चालन गरिरहेको छौँ सहकर्मी कार्य दिवस सुजा, रामु रामुआार्य धुर्वराज खनाल रिजन दिपेन्द्र सिंह र म राजन दिल गुरुङ अहिलेलाई भने यो कार्यक्रमलाई यहीँ बिट मार्छौँ केही बेरपछि फेरि पनि भेट्छौँ प्रविधि भएका धन्यवाद दिन्छु तपाईँलाई पनि धन्यवाद दिँदै अहिलेलाई छुट्टिन्छौँ नमस्कार खेतीपाती सरर लाउनु कि भेट हुनु पर्ख लाग्यो दिल बेलवाडी पहिरो बस्यो माया सर गाँवघरा समाज को दर्पण सुन्न हो रे